दूरपश्चिम का चार जिला हजार बड़ी घर परिवार सूची में बाजुरा देश में सबील सदरमुकाम सड़क में निर्माण सामग्री रावसाधारण देखी सवारी साधन आओ जावत में समस्या बैतड़ी में स्वास्थ्य कर्मी माथि अभद्र व्यवहार के विरोध में निजामती कर्मचारी एघार र बाह्र कक्षा मात्रै चलाएका उच्च माध्यमिक विद्यालयले अबदेखि नौदेखि बाह्र कक्षा सञ्चालन गर्नुपर्ने अछाममा एउटा गाउँ एसएलसी उत्तीर्ण विहीन खप्त र दशहरा मेला हेर्नका लागि दर्शनार्थीहरू त्यसतर्फ जाने क्रम सुरु एनसेलका टावरमाथि आक्रमण हुन थालेपछि कञ्चनपुरमा साठीवटा टावरमा प्रहरी सुरक्षा जना स्वास्थ्य कर्मी नानी हामी बच्चा जन्म स्वास्थ्य बुहारी र हुने वाला बच्चाको स्वास्थ्यमा कुनै पनि खराबी हुनुहुन्न है हुन्छ आमा हुन्छ तपाईँ चिन्तै नगर्नुहोस् ल तिनी दुध खुवाउनु पर्छ तपाईँ ढुक्क हुनुहोस् तपाईँकी नातिनी दुध खुवाइहाल्छौ बेगौती दुध पहिलो खोप सरह हुने हुनाले शिशु जन्मने बित्तिकै एक घण्टा भित्र जति सक्दो टाढो आमाको बाक्लो पहेलो दुध चुसाउनु पर्छ शिशु जन्मेको एक घण्टाभित्राजनाका लागि युनिटी नमस्कार प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना अनि म भूपेन्द्र विष्ट सबले आज कामुख विषय वस्तु एक तथ्यांकदूरपश्चिम का चार जिला छयासी हजार बड़ी घर परिवार गरीब को रहेको में रहकर सरकारले संकलन गरेको गरीब घर परिवार को तथ्यांक अनुसार सुदूरपश्चिम बाजुरा बजांग अछाम रैलाली करी चार जिला में छियासी घर परिवार पहिचान भएका हुन पहिलो चरणमा देशका पच्चीस जिल्लामा संकलन गरिएको तथ्याङ्क अनुसार सुदूरका चार जिल्लामा मात्र तथ्याङ्क संकलन गरिएकोमा यस्तो तथ्याङ्क भेटिएको हो तथ्याङ्क अनुसार सबैभन्दा बढ़ी गरीब गरी परिवार देशभरमै बाजुरामा देखिएको छ बाजुराको गरीब दर सबैभन्दा बढ़ी चौसठी दशमलव एक रहेको छ देशभरिमा तेस्रो नम्बरमा धेरै गरीबी भएको जिल्लामा बझाङ रहेको छ बझाङको गरिबी दर छप्पन्न दशमलव आठ रहेको गरिब घर परिवार सहयोग समन्वय बोर्डको सचिवालय काठमाडौँले जनाएको छ जस अनुसार चार जिल्ला जिल्लामध्ये दुई जिल्लाको गरिब दर पचास दश प्रतिशत भन्दा माथि देखिएको छ तथ्याङ्क संकलनका क्रममा कोही को गरीब घर परिवार छुट्न गएको भए या गैर गरीब सूचीमा परेको पाइएमा उजुरी आह्वान गरिएको छ बाजुरामा पर्सी असार एक गतेबाट असार गते गतेसम्म पन्ध्र दिनका लागि उजुरी आह्वान गरिँदैछ भने अछाममा असार चार गतेबाट उन्नीस गतेसम्म उजुरी दिन सकिनेछ बचाङ र कैलालीमा के भने केही दिनभित्रै छलफल कार्यक्रम सम्पन्न गरी उजुरी आह्वान गर्ने तयारी रहेको घर सहयोग समन्वय बोर्डको सचिवालयका नायब सुब्बा डम्बर धोज अवस्थीले रेडियो युनिटलाई जानकारी दिनु दिनुभएको छ लोक कल्याणकारी कार्यक्रम प्रभावकारी रूपमा संचालन गर्नका लागि सरकारले दुई हजार सत्री वैशाखदेखि मुलुकका 25 जिल्लामा गरीब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम शुरू गरेको छ आगामी वर्षदेखि गरीब घर परिवारको नमावली सार्वजनिक तथा परिचय पत्र वितरणको काम हुने बताइएको छ जिल्ला प्रशासन कार्यालय जोड्ने सड़कमा राखिएका निर्माण सामग्रीले सर्वसाधारणदेखि सवारी आवत समस्या भएको गुनासो आएको छ डलिन्द्रा सदरमुकामको तोफान जिल्ला प्रशासन कार्यालय जोड्ने सडकका विभिन्न भागमा आधा सडक ढाक्ने गरी राखिएका निर्माण सामग्रीहरूले पैदल हिँड्नेलाई समस्या भएको छ सड़क छेउछाउमा राख्ने नाममा बालुवा गिट्टी छड लगायतका निर्माण सामग्रीहरू आधा सडक ढाक्ने गरी राख्दा विद्यालय जाने ससाना बालबालिकाहरू लड्ने जोखिम बढेको छ सडकमा तीर्ख्याइएका छडहरूले विचार गरेर नहिने बालबच्चा जोखिममा रहेका छन् त्यस्तै यातायातका साधनहरू चलाउन पनि समस्या भएको छ सडकमा ती निर्माण सामग्रीहरू घर निर्माण गर्नेहरूले जथाभावी राख्दा गाडीलाई साइट दिने कुरा त परै जाओस् एउटै गाडीले पनि ती सामग्रीहरू निहालेर जानुपर्ने अवस्था रहेको छ घर निर्माण सामग्रीहरू ठाउँ ठाउँमा राखिएको भए पनि धेरैजसो नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रको अगाडिपट्टि राखिएको छ जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीमाथि यही जेठ त्याइस गते भएको दुर्व्यवहारको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कार्यवाही गर्न माग गर्दै निजामती कर्मचारीहरूको संयुक्त संघर्ष समितिले भोलिदेखि आन्दोलन शुरू गर्ने जनाएको छ आज जिल्ला अस्पताल बैतडीबाट रयालीसहित आएका संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय अगाडि पुगेर आन्दोलनको घोषणा गरेको हो भोलिदेखि बैतडीका सम्पूर्ण सरकारी कार्यालयहरूमा दैनिक दुई घण्टाका दरले बढाउँदै पेन डाउन गरी सेवा अवरूद्ध गर्ने कार्यालय अवधिको बाँकी समय हातमा कालो पट्टी बाँधेर सेवा प्रवाह गर्ने लगायतका का आन्दोलनका कार्यक्रम रहेको संघर्ष समितिका संयोजक एवं आधिकारिक ट्रेड युनियनका अध्यक्ष कमलापति भट्टले बताउनु भएको छ वार्ता र सम्वादलाई निरन्तरता दिनुका साथै आन्दोलनलाई एकी व्यवता र सहयोगका लागि राष्ट्रव्यापी रूपमा सम्पूर्ण राष्ट्र अपील गर्ने समेत उहाँले बताउनु भएको छ यस्तै ट्रेड युनियनको केन्द्रीय समितिको समन्वयमा आन्दोलनका थप कार्यक्रमहरू अगाडि बढाइने बताइएको छ बाइस गते दस्रा चन्दा नगरपालिका एकी एक गर्भवती हिरा भोल जिल्ला अस्पताल आएकी र जिल्ला अस्पताल बैतडीबाट रिफर गर्नुपर्दा निशुल्क एम्बुलेन्स नदिएको आरोपमा कार्यालयमै स्थानीय महिलाले जेठ तेइस गते डाक्टर अवस्थीमाथि दुर्व्यवहार गर्दै कालो मसो का थिए कर्मचारीहरूले डाक्टर अवस्थीमाथि भएको दुर्व्यवहारको निष्पक्ष छानबिन गरी दोषीलाई कार्यवाही हुनुपर्ने मांग गरेका छनृ शिक्षा मन्त्रालयले अबदेखि नौदेखि बाह्र कक्षासम्म सञ्चालनको बाध्यकारी व्यवस्था गर्ने तयारी गरेको छ शिक्षा ऐनको आठौं संशोधनले बाल शिक्षादेखि कक्षासम्मलाई आधारभूत र नौदेखि बाह्र कक्षालाई माध्यमिक शिक्षा बनाएको थियो मन्त्रालयको नयाँ व्यवस्थासँगै हाल एघार र बाह्र कक्षा मात्रै चलाएका उच्च माविले अबदेखि नौदेखि बाह्र कक्षा सञ्चालन गर्नै पर्ने हुन्छ शिक्षा मन्त्री गिरिराजमणि पोखरियालका पोखरेलका स्वकीय सचिव जागृत रायमाझीले नौदेखि बाह्र कक्षा सञ्चालनलाई अब आउने नियमावली वा निर्देशिकामा समेट्ने गरी छलफल भएको बताएका छन् संशोधित ऐनको राष्ट्रपतिबाट प्रमाणीकरण भएलगत्तै नियम वा निर्देशिकामा समेट्ने उनको भनाइ छ यस्तै दश कक्षासम्म चलाइएका विद्यालयले पूर्वाधार नभई बाह्र कक्षासम्म सञ्चालन गर्न नसक्ने भएकाले पूर्वाधार थप गरी अपग्रेडका लागि अपील गर्ने उनले बताएका छन् संशोधित ऐनले बाल शिक्षादेखि आठ कक्षसम्म आधारभूत र नौदेखि बाह्र कक्षसम्मलाई माध्यमिक तह बनाएको छ प्रवक्ता डाक्टर हरिप्रसाद लम्सालले अब सबै विद्यालयले बाल शिक्षादेखि बाह्र कक्षसम्म सञ्चालन गर्नै पर्ने आवश्यकता नरहेको स्पष्ट पारेका छन् जनालीकोट गापछि छ मा घर घरमा एसएलसी उत्तीर्ण गरेका युवा छन् बाह्र कक्ष उत्तीर्ण गर्नेको संख्या पनि गाउँमा प्रशस्तै छन् दशजना भन्दा बढ़ी स्नातक उत्तीर्ण र एकजना स्नाकोत्तर उत्तीर्ण गरिसकेका छन् को छन् उनीहरूमध्ये कोही सरकारी कोही अन्तराष्ट्रिय राष्ट्रिय तथा स्थानीय गैर सरकारी संस्थामा जागिरे छन् भने कोही शिक्षण पेसामा आबद्ध छन केही गाउँमै व्यापार व्यवसाय बेप गरिरहेका छन् भने कोही रोजगारीका क्रममा भारत लगायत मुलुक गएका छन् जो जहाँ जहाँ छन् प्राय सबैले पढ़े लेखेका राम्रै काम पाइरहेका छन् यो ओडामा बत्तीस दलितको परिवार बसोबास रहेको छ सुगमन गाविसको अर्को गाउँओड़ा नम्बर मा रहेको बयालिस घर दलित बस्तीमा एसएलसी उत्तीर्ण गरेका एक एकजना पनि नभएकोमा जनाएको छ खप्तर दशहरा मेला हेर्नका लागि दर्शनार्थीहरू त्यसतर्फ जाने क्रम शुरू भएको छ सुदूरपश्चिमको धार्मिक एवं ऐतिहासिक पर्यटकीयलका रूपमा परिचित दशहरा मेला यस वर्ष पर्सी असार एक गति लाग्नेछ असार एक गते मात्रै मेला शुरू हुने भए पनि सुदूरपश्चिमका सबै जिल्ला तथा मध्यपश्चिमबाट र काठमाण्डुबाट समेत दशहरा मेला हेर्न र खप्तडको अवलोकन गर्न जाने क्रम शुरू भएको छ भारत लगायतका अन्य देशहरूबाट समेत यो मौकामा पर्यटकहरू त्यहाँ पुग्ने गर्दछन् पर्यटकी एवं धार्मिक स्थल खप्तडमा रहेको खप्तड बाबाको मन्दिर त्रिवेणी पाटनहरू शैलिङ्ग खप्तड दह लगायतका मनोरम दृश्यहरू अवलोकन गर्नका लागि पूर्व सचिव लीलामणी पौडेल लगायतको टोली खप्तडतर्फ लागेको पर्यटन व्यवसायी तथा पत्रकार किशोर खड्काले जानकारी दिएका छन् यो वर्ष खप्तड क्षेत्र पर्यटकीय विकास समितिले घोडा दौड़ र देउडा प्रतियोगिता हुडकी नाच छलिया भुवा लगातका कार्यक्रमको आयोजना गरेको समितिका सदस्य डबल बहादुर बोगटीले बताउनु छ खप्तडको विकासका लागि करोड़ रूपैयाँ आउने भए पनि उचित विकास र प्रवर्धन विकास हुन नसक्दा अझै खप्तड ओझेलमा रहेको ग्रामीण पर्यटन विकास केन्द्रका अध्यक्ष रमेश केसीले बताउनुभयो मेलाका दिनमा मात्र खप्तको प्रचार प्रसार हुने र अन्य दिनहरूमा खप्तड़लाई चिनाउन नसक्दा खप्तडको महिमा झल्किन नसकेको उनको भनाइ छ बजाङको दुर्गम मानिने सुरमा गाविसका बासिन्दाले आफ्नै लगानीमा बीस किलोमिटर सड़क निर्माण गरेर गाडी सञ्चालन गरेका छन् एक घर एक तोला एयर्सा अभियानबाट सत्र लाख चन्दा संकलन गरी ब्यासी गाविसको विरकबाट सुरमा गाविससम्म सड़क निर्माण गरेका हुन् दुर्गम भएका कारण सधैँ आफूहरू हेपिएको र विकास निर्माणका कार्यक्रममा समेत यो गाविसलाई सधैँ पछाडि पार्ने गरेकाले आफै रकम संकलन गरेर सड़क निर्माणमा जुटेको सड़क निर्माण समितिका अध्यक्ष जंग बोहराले बताउनु भएको जलजला युवा क्लबले सड़क निर्माणका लागि चन्दा संकलन गर्नमा सक्रिय भूमिका खेलेको थियो गाउँमा गाड़ी पुग्दा गाविस वासिन्दा हर्षले गदगद भएको क्लबका अध्यक्ष खडक बोहराले बताउनु भएको छ खाद्यान्न आपूर्ति गर्न समस्या रहेको गाविसमा अब सहज रूपमा खाद्यान्न आपूर्ति गर्न सकिने भएको छ सा। सड़कसंग गाविस जोड़िएपछि यहाँ हुने विकास निर्माणले समेत गति लिने स्थानीय पदम कला विकले बताउनु भएको छ अस्पताल टाड़ा भएका कारण समयमै उपचार नपाएर यस गाविसका वासिन्दाले ज्यान समेत गुमाउने गरेका छन् स्थानीयहरू अब पनि केही सहजताको आश जागेको बताएका छनृ देशका विभिन्न क्षेत्रमा दूरसञ्चार सेवा प्रदाय कम्पनी इन्सेलका टावरमाथि आक्रमण तथा अगजनी था हुन थालेपछि सचेत हुँदै कञ्चनपुर प्रहरीले त्यहाँका साठीवटा टावरमा सुरक्षा पहरा दिएको छ देशका अन्य भागमा विप्लव माओवादीले टावरहरूमा आक्रमण थालेपछि कञ्चनपुरमा सुरक्षा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नागु परीक्षक केदार खनालले जानकारी दिनुभयो साठी टावरमा कम्पनीका गाडहरूलाई समेत समन्वय गरेर सुरक्षा व्यवस्था मिलाइएको प्रवक्ता खनालले बताउनुभयो नेपाल प्रहरीका साथै सशस्त्र प्रहरले पनि टावरहरूको सुरक्षा सतर्कता बढ़ाएको जनाएको छ सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक तारा पन्तले त्यहाँका सबै एनसीएल टावरमा निगरानी राखेको बताउनु छ तपाई युनिटी खबर रहनु भएको छ बैतडीमा अठार जना निर्दोष बालबालिका एचआईबी संक्रमित तीन गाविसमा 61 जना महिला पाठेकर खसेका लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो महाभारत संरक्षित वन लगायत डडेलधुरा जिल्लाका वन क्षेत्रमा हुने वन अतिक्रमण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 ब्ब्बे दशमलव दुई मेगा हर्चमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा भर्खरै हामीले प्रस्तुत गरेका थियौं सुदूरपश्चिमका चार जिल्लामा मात्रै छयासी हजार बढ़ी घर परिवार गरिबको सूचीमा बैतडीमा स्वास्थ्य कर्मी माथिको अवध र व्यवहारको विरोधमा निजामती कर्मचारीहरूले भोलिदेखि आन्दोलन शुरू गर्ने लगायतका समाचार बैतडीमा जना निर्दोष बालबालिका एचआइबी संक्रमित रहेका छन् एचआइबी संक्रमित आमा बुवाबाट जन्मेका ती बालबालिकाले अहिले निकै कष्ट झेल्नु परेको छ सानै उमेरमा एआरटी औषधि सेवन गरेर बालबालिकाले आफ्नो ज्यान जोगाइरहेका छन् एचआइबी संक्रमित बालबालिकालाई बैतडीमा बहुदेशीय ग्रामीण विकास समाजले प्रति महिना एक हजारका दरले सामाजिक सुरक्षा अनुदान दिँदै आएको छ बाल बालिक शिक्षा स्वास्थ्य और पोषण में सजिल होस भन्ने हेतुले सजिक्रक्षा अनुदान दी रहीण विवास मास का कार्यक्रम संयोजक लोकेन्द्र पंतलेन् जिठारह एचआईवी संक्रमित बाल बालिक मध्य चौदह जना सामिक सुरक्षा अनुदान प्रदान बजाङका तीन गाविसमा स्वास्थ्य शिविर संचालन गर्दा 61 जना महिलामा पाठेघर खसेको समस्या देखिएको छ जिल्ला स्वास्थ्य कार्यालयले गत साता जिल्लाको माझी गाउँ खिराती र मेल विसौना गाविसमा संचालन गरिएको एकीकृत महिला स्वास्थ्य शिविरमा एक सय अठार जना महिलाहरूको स्वास्थ्य चेक जाँच गर्दा एकसठी जना महिलाहरूमा पाठेघरको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालयकी पब्लिक हेल्थ नर्स विनिता विष्टले बताउनु भएको छ उनका अनुसार पाठेघर खसेका एकसठी जना महिलाहरूको कसैको रिंग्रेसरी राख्नुपर्ने कसैको स्किनिङ गर्नुपर्ने देखिएको छ ग्रामीण भेगमा महिलाहरूमा विभिन्न कारणले पाठेघर खस्ने समस्या बढ़िरहेको छ दार्चुलामा जिल्ला स्रोत समितिमा परेका साठी बढ़ी आवेदन दर्ता हुन सकेका छैनन् समितिमा परेका आवेदनहरूले प्रक्रिया पूरा नहुँदा दर्ता हुन नसकेको समितिले जनाएको छ समितिले तीन पटक बैठक बस्दा पनि आवेदन प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको अध्यक्षतामा बस्ने समितिमा जिल्लाका विभिन्न ठाउँका खानेपानी मुहान विद्युत उत्पादन लगायतका आवेदन परेको हो साठी बढी आवेदनमा खानेपानी मूल दर्ता सम्बन्धी बढ़ी आवेदन परेको जिल्ला विकास समितिका कार्यक्रम अधिकृत वीरसिंह धामीले बताउनुभयो समितिमा परेका आवेदनहरूको प्रक्रिया पूरा नहुँदा दर्ता हुन नसकेका हुन् जिल्ला जलस्रोत समितिमा पेश गर्नुपर्ने चेकलिस्ट अनुसारका कागज नपुगेको हुँदा दर्ता नगरिएको कार्यक्रम अधिकृत धामीले भन्नुभएको छ यस वर्ष चेक लिस्टमा वातावरणीय प्रभाव विश्लेषण परियोजनाको विस्तृत विवरण वित्तीय व्यवस्थापन लगायतका चेक लिस्ट राखिएको छ जसमा वातावरणीय प्रभाव विश्लेषण गर्नु चुनौतीपूर्ण काम रहेको छ मौरी पालन व्यवसायको पकेट क्षेत्रको रूपमा रहेको डडेलधुराको आलीताल गाविस गाविसका मौरी पालन व्यवसायहरूलाई लक्षित गरी संचालन गरिएको पाँच दिने तालिम आज सम्पन्न भएको छ लगु उद्यम विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोग र जिल्ला लघु उद्यमी समूह संघ डडेलधुराको आयोजनामा जेठ सत्ताइस गतेदेखि शुरू भएको मौरीको घरमा आधार चाका बनाउने शिव तालिम आज सम्पन्न भएको हो मौरीले घरभित्र कृत्रिम आधार चाका बनाई फ्रेम बनाएपछि मौरीले सिधै मह भर्ने काम गर्दछ जसबाट महको उत्पादन तेव्र रूपमा गर्न सकिने तालिमका प्रशिक्षक लुम्बेनी एप्रिकल्चर सेन्टर काठमाण्डोका म्यानेजिङ डाइरेक्टर तथा महामौरी विशेषज्ञ अनिरूद्ध शुक्लले बताउनु भएको छ यसै गरी तालिममा मह पछि मैन तयार पार्ने बारेमा पनि सहभागीलाई सिप सिकाइएको थियो कार्यक्रममा जिल्ला लघु उद्यमी समूह संघका जिल्ला कार्यक्रम संयोजक चन्द्रबहादुर सांकीले अलिताल बहु उद्देश्य सहकारी संस्थालाई रोलर मेसिन उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको थियो करिब पन्ध्र वर्ष अगाडिदेखि मौरी पालन क्षेत्रमा लघु उद्यम विकास कार्यक्रमले उद्यमीहरू तयार पारी महको बजारीकरणका लागि लेबलिङ प्याकेजिङ र गुणस्तर वृद्धिमा सुधार गर्न सहयोग गरिरहेको छ आलेताल गाविसका चार सय चौहत्तर मौरी खारका उमीहरूले आर्ग्यानिक सर्टिफिकेट पाइसकेका छन् भने अन्तर्राष्ट्रिय बजार विस्तार गर्न परीक्षणका लागि मह अस्ट्रेलिया पठाइएको व्यवसाय विकास परामर्शदाता जुगराज एडले जानकारी दिनुभएको छ तालिममा बत्तीसजना मौरी पालन व्यवसायीहरूको सहभागिता रहेको थियो बैतीको तल्लादेही नौ धारिका 82 वर्षीय वृद्ध अजी धामीको हत्याको आरोपमा छोरासहित दुईजनालाई प्रहरीले आज पक्राउ गरेको छ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी, का प्रहरी न्याय उपक मोहन प्रसाद पोखरेलका अनुसार पक्राउ पर्नेमा मृतक वृद्धका उनातिस वर्षीय छोरा जयबहादुर धामी र अर्का छिमेकी बीस वर्षीय हिरा धामी रहेका छन् गैराती आठ बजीतिर छोरा जयबहादुर धामी र हिराबहादुर धामीबीच भएको झगडा छुट्याउन गएका वृद्धको ज्यान गएको हो मृत्युको कारण सब परीक्षण पछि र घटना बारे थप अनुसन्धान पछि मात्रै थाहा हुने जिल्ला प्रहरी प्रहरी नायब उपक्षक पोखरेले बताउनुभयो घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ कञ्चनपुर बेदकोट नगरपालिका एक चम्पापुरमा गोरूले हान्दा साविती राणाको ज्यान गएको छप्पन्न वर्ष कि साविती राणाको आफ्नै घरमा पालेको गोरूले हानेर ज्यान गएको हो आज बिहान गोठबाट चराउन लैजान जा, दाम्लो खोल्दा गोरूले हानेर सावितीको ज्यान गएको प्रहरीले जनाएको छ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक केदार खनालले आफैले पालेको गोरूले करंगमा हान्दा राणाको घटनास्थलमै ज्यान गएको बताउनु भएको छ कंचनपुर के बेलौरी नगरपालिक पांच में आज एकजना भारतीय नागरिक को सप फैला पारे भारत को उत्तर प्रदेश को कमलापुरी कलौनी बस्ने पचहत्तर वर्षीय रामविलास को शप प्रहर उखुबारी में फैला पारे हो साइकिल उखुबारी में शप फैला पारेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक भरत चौधरीले भनेका छन् सबको अनुसन्धानको कार्य भइरहेकाले मृत्युको कारणबारे अहिले नै भन्न नसकिने उहाँले बताउनु भएको छ भारतमा रहेका उनका आफन्तलाई खबर गरिएकाले आएपछि घटनाबारे थप जानकारी हुने उनको भनाइरहेको भैतडीका विभिन्न स्थानका किसानले पालेका भैसीयमा अज्ञात रोग देखा परेको छ भैंसीहरूमा मुखबाट र्याल फाल्ने शरीर फूल्ने दिशा पिसाब बन्द हुने जस्ता लक्षण देखिने गरेका छन् जिल्लाको श्रीकोट गाविसका किसानले पालेका भैसीमा पनि यस्तै लक्षण देखा परेको श्रीकोट दुईका खेमराज भट्टले जानकारी दिनुभएको छ आफूले पालेको भैंसीमा र्याल फाल्ने शरीर फूल्ने दिशा पिसाब बन्द हुने जस्ता लक्षण देखिएको र यस्तै लक्षण देखा परे पश्चात श्री केदार नौका भान्देव एक भैंसी मरेको उहाँले बताउनु भएको छ पशु चिकित्सक आएर चेक सके पश्चात औषधि गरेको भएपानी भैंसी निको नभएको बताइएको छ बिरामी भएको चार पाँच दिनमै भैँसी मर्ने गरेका छन् यसअघि बैतडीको दुर्गा स्थान पाटन नगरपालिकामा गरी जेठ महिनाभित्रै बीस भैसी मरिसकेका छन् उपय अस्पतालमा आयोजित दुई दिने निशुल्क मुट्रोग शिविर आज सकिएको छ हिजवा शुरू हो शिविर में वरिष्ठ चिकित्सक तथा मोटरोग विशेषज्ञ डा भगवान कोईराला सहित वहां को टोली ने स्वास्थ्य सेवा प्रदान शिविर में बाह सयन जना उपतरीय अस्पताल व्यवस्थापन समिति का अध्यक्ष लक्ष्मण सिंह जानकारी द्वक नाम दर्ता बढ़ी को स्वास्थ्यकर्मी टोली आज नीलाकों गोकुलेश्वर गाविस वड़ा नम्बर का वादी समुदायलाई वर्खा शुरू भएसँगै निन्द्रा लाग्न छाड़ेको छ छा। जेठी महिनामै सोचेभन्दा बढी पानी पर्न थालेपछि रातभर जग्राम बस्नुपर्ने अवस्था आएको हो चौलानी नदी किनारमा बसोबास रहेका वादी समुदायका झण्डै तीस परिवार वाढ़ीको जोखिममा रहेका छन् एकातिर छेउमै चौलानी नदी छ घरभन्दा दस मिटर पर खोलाबाट चौलानी बग्छ उचित तडबन्धको व्यवस्था अहिलेसम्म खोलामा नदी बढ़ने बित्तिकै रात फर्न लाग्दैन मकुट बादीले भन्नुभएको छ एक साता अघि गुकलेश्वर एयरपोर्टबाट आउने पानी तथा बजारबाट आउने पूरै ढल बस्तीमा बसेपछि आफूहरूको विचल्ली भएको उहाँले बताउनु भएको छ एकदिनको पानीले पूरै बस्तीमा समस्या पुर्याएको उहाँले बताउनु भएको हो पानी घरभित्र पस्दा राती उठेर रा एयरपोर्टकै मैदानमा गएर रात बिताउनु परेको उहाँले सुनाउनु भएको छ बाढी घरभित्र पस्दा घरमा रहेको अन्न पानी सबै बगायो सूजनावादीले भन्नुभएको छ पुरै बजार नाली व्यवस्थापन नहुदा, आफू दुई तीरबाट समस्यामा परेको उहाँले बताउनु भएको छ कैलालीको अत्तरीमा महिलाहरूका लागि पाँच दिने तरकारी तालिम सुरु भएको छ सा। सामुदायिक विकास नेपालद्वारा सो तालिमको आयोजना गरिएको हो तालिमबाट तरकारी सम्बन्धी धेरै कुराहरूको ज्ञान पाउने र तरकारी उत्पादनमा सहज हुने सहभागीहरूले आशा गरेका छन् गर्मी बढेसँगै टीकापुर अस्पतालमा आउने बिरामीको संख्या बढ़ेको छ गर्मीको समयमा खानपान र सरसफाईमा ध्यान नदिँदा झाडा पखला आउ बढ़ी आउने गरेका छन् सामान्य अवस्थामा दैनिक डेढ़ सय बढी विरामी आउने गरेको भए पनि गर्मी बढ़ेसँगै दैनिक तीन सय भन्दा बढ़ीको संख्यामा बिरामीहरू आउने गरेका छन् अस्पतालमा गर्मीका विरामीहरू बाहेक कुकुरले टोकेको विरामीहरूको संख्या पनि बढ़दो रहेको छ र गर्मीको समयमा घर गर बाहिर काम नगर्न स्वास्थ्य कर्मीले सुझाएका छन् यता गर्मी बढेसँगै टीकापुर बजारमा दिउँसोको समयमा चहल पहलमा पनि समेत कमी आएको छ रारामार्गमा रहेको दिव वस्त्रालयका संचालक टेकराज बिष्टले गर्मी बढेकाले दिउँसो बजार सुनसान हुने गरेको बताउनु भएको छ साना <Sanat> तथा मझला कृषक आयस्तर वृद्धि आयोजनाको सागमा अस्सी ग्राम सात भातकडामा रहेको कैलपाल कृषक नर्सरीको सुन्तला जातको फलफूल नर्सरी फर्म विकास उपायोजनाको प्रारम्भिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ कार्यक्रममा सुन्तला जातका चुनौती र सम्भावनाका बारेमा छलफल भएको थियो नर्सरी निर्माणको लागि विजमा एफपीए सहयोग गर्दै आएको छ कार्यक्रममा कृषक सहित झण्डे सतैजनाको सहभागिता रहेको थियो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 आज राती साधारणतया देशको पूर्वी र मध्य क्षेत्रसँगै पश्चिम नेपालका पहाड़ी क्षेत्रमा मौसम बदली हुनेछ भने बाँकी भागहरूमा आंशिक बदली हुनेछ सा। यसका साथै पूर्वी र मध्य क्षेत्रका केही ठाउँ तथा पश्चिम नेपालका थोरै स्थानमा मेघगर्जनसहित क्षणिक वर्षा हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै साँझ छ बजेको युनिटी खबर सकिने लागेको छ अन्त्यमा सुदूरपश्चिमका चार जिल्लामा मात्रै छयासी हजार गर बढी घर गरिबको सूचीमा बाजरा देशमै सबैभन्दा बढी गरीब घर गर रहेको जिल्ला ढडेलधुरा सदरमुकाममा सड़क निर्माण सामग्री राख्दा सर्वसाधारणदेखि सवारी साधन आवत जावतमा समस्या बैतडीमा स्वास्थ्य कर्मी माथिको अवध र व्यवहारको विरोधमा निजामती कर्मचारीहरूले भोलिदेखि आन्दोलन शुरू गर्ने एघार र बाह्र कक्षा मात्रै चलाएका उच्च माविले अबदेखि नौदेखि बाह्र कक्षा सञ्चालन गर्नुपर्ने अछाममा एउटा गाउँ एसएलसी उत्तीर्ण विहीन खप्तर दशहरा मेला हेन का दर्शनार्थी तेसतर्फ जाने क्रम शुरू एनसिल का टावर माथि आक्रमण हो कंचनपुर में साठीवटा टावर में प्रहरी सुरक्षा बैतड़ी में अठारह जनादोष बाल बालिका एचआईबी संक्रमित बझांग तीन गावी एकसठी महिला में पारेघर को समस्या समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधिमा सहयोगी वीरेन्द्रलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू RadioUnity.com.np बाट डट पढ्न र चाहेको बेला समाचार बुलेटिनहरू तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ साथै हामीसँग सामाजिक सञ्जालमा जोडिन चाहेमा फेसबुकमा फेसबुक डट कम स्टी र ट्विटरमा ट्विटर डट कम स्ट रेडियो